यम ब्रमा बरुेन्दुद्रमरस्व स्तव भेदे साङ्ग पदोक्रम पनिष गायत ध्यानावस्थिततन्त्र मनसा पश्यन्त योगि पश्यन्त नदु सुगणाय तस्मै नीमिज्वलपु शुक्रबरा मल्लिका मालाकृतकुन्डला प्रवीलसन्मुक्ता बलिशो सर्वानुस्तकधरा रुद्राक्षमालाकरा वदेवी वदनाम्बुजे वस तैलोक्य माता चिरम् मुख करोति वाचालम् पङ्गु लभ्य तमह वन्दे परमानन्द मानव नमो भगवतस्मै व्यासाय मतेजसे यस्म प्रसादाक्ष्यामण कथाम नारायणम् नमस्कृत नरम् सबै नरोतम देवी सरस्वती व्यासम् मुदि यान्देन तु सार हार धवला या सुब्रभ्रस्तावृता या करा या पद्मासना च्युत शङ्कर प्रवृत्ति देवै सदा वन्दिता सामा पातु सरस्वती भगवती निशेष जाड्य पहा काय नसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावा करोमकल परस्म नारायणा समापयामे अथ एखो नी सो अध्याय कुमार्जी आज्ञा गर्नुहुन्छ हे अगस्त मनि तिमी ध्यान पूर्वक यति पातालका कुरा सुनाए, अब मर्त्यमण्डलको कुरा भन्दछु पूर्वकालमा मर्त्यमण्डलको दक्षिण भागमा ब्रह्मपुर नामको एउटा नगर ना थियो त्यहाँका कर्मिष्ट ब्राह्मणहरू प्रशस्त सम्पत्ति पाइ वेद पुराण आदि श्रास्त्र अध्ययन गरेर आफ् आफ्ना धर्म कर्मको कर्म पालना गरेर बसेका थिए त्यही एउटा शिवभट्ट नामका अत्यन्त दिन ब्राह्मण थिए गरिब भए पनि तिनी लोभ मोह त्यागेका र आफ्नो सत्कर्मको पालना गर्दथे तिनकी सती नामकी ब्राह्मणी थिइन् ती विप्र दम्पति अन्यन्य प्रितले बसेका थिए घरमा धन सम्पत्ति नहुनाले निकै कष्ट पाए र एक दिन शिव भट्टले पत्नी पत्नीसित भने हे प्रिय हाम्रो घरमा सम्पत्ति छैन त्यसै हुनाले बराबर कष्टभोगिरहेका छौँ अब सम्पत्ति प्राप्त गर्न सिद्धि गणेशको सेवा गरौँ भन्ने सल्लाह गरी दुवै पति पत्नीले आठ आठ दिनको मङ्गलबार बिहानै उठी कष्टपूर्वक सिद्धि गणेशको सेवा गर्न लागे यही क्रमले निकै दिन बितेपछि सिद्धि गणेश प्रसन्न भए दर्शन दिए र हे शिवभट्ट ब्राह्मण हे सती ब्राह्मणी तिमी दुवैको सेवाले म प्रसन्न भएँ जे इच्छा छ सो वरदान माघ भने र शिवट्टले सिद्ध गणेशलाई दण्डवट प्रणाम गरी अञ्जली जोडेर हे गणनाथ अरू के वर मागौ पूर्व जन्ममा नकमाएको हुनाले यस जन्ममा दरिद्र भएर कष्ट भोगिरहेका छौ अब सम्पत्ति पाउने इच्छाले हजुरको सेवा गरेका हौ सम्पत्ति दि कष्ट निवारण गर्नुहोस् भनी विन्ति चढाए अनि सिद्धि विनायकले आज भयो हेसिवट्टा आजको आठ दिनमा मंगलबार बिहान आई मेरो पूजा गर्नु उसै बेला मेरो मुखेनजी जो देखौला त्यो घर लगी तसलामा राखी माथिबाट तसलैले छोपिदिनु चार दिनपछि छोपेको तसला झिकी हेर्नु सुन होइजाला अनि सम्पत्ति पाइ सुखी हुनेछौ तिमीलाई सम्पत्ति हुने वरदान दिए अब आफ्नो घर जाऊ यति गणेशजीको वचन सुनि शिवट्ट ब्राह्मण र सती ब्राह्मणीले सिद्ध विनायकलाई दण्डवट प्रणाम गरेर विनायक अन्तर ध्यान भएपछि उनीहरू घर फर्केर आए आठ दिन बित्यो र मङ्गलबार बिहानै पूजा सामग्री लिएर ती बृप दम्पति मन्दिरमा गए अनि दुवै पति पत्नीले नित्य विनायकको पूजा गरे र त्यो लड्डु घर लगि तसलामा राखी माथिबाट तसलैले छोपिदिए चार दिनपछि छोपेको तसला झिक्की हेद्दन को लड्डू भईरिक प्रसन्न भाई सुरक्षित राखे उसे शिववट ब्राह्मण असंख्य सम्पत्ति पाए सुखी भे दस घर डुली भिक्षा मागेर खाने शिव भट्टले सम्पत्ति पाएपछि एक दिन आफ्नो स्त्रीसँग भने यति पुनर्जन्ममा दान धर्म गर्न नसकेकोले यस जन्ममा कष्ट भोग्यौं अब सिद्धि विनायकको कृपाले सम्पत्ति भयो अब यस जन्ममा दान धर्म नगरे अर्को जन्ममा फेरि दरिद्र भएर कष्ट पाउनेछौ अथ दान धर्म गरौं भने दुवै पति पत्नी गङ्गा स्नान गरी हरिहरको पूजा गरेर सुवर्ण आदि अनेक द्रव्य दान गरी घर त्यसरी दान धर्म गर्नाले शिव भट्ट ब्राह्मणको सम्पत्ति झन बढ्दै गयो त्यो देखेर एक दिन भट्टले आफ्नो पत्नीसँग भने हे स्त्री सम्पत्ति मात्र भएर के गर्ने हामी वृद्ध भयौँ हाम्रा सन्तान छैनन् अत यो सम्पत्तिको रक्षा को, को गरिदिएला अत सन्तानको निम्ति फेरि सिद्धि गणेशको सेवा गरौं यस्तो सल्लाह गरेर अघि जस्तै आठ आठ दिनमा मङ्गलबार बिहानै सिद्धि विनायकको सेवा गर्न लागे तिनको निष्कपट सेवाले विनायक प्रसन्न भए दर्शन दिएर हे शिवभट्ट ब्राह्मण तिम्रो सेवाले म प्रसन्न भएँ वरदान माग भन्नुभयो त्यस्तो सुनि शिवभट्ट र सतीले अञ्जली जोरी बिन्ती गरे हे गणनाथ हजुरका कृपाले सम्पत्ति पायौ तर सन्तान छैनन् त्यो सम्पत्तिको रक्षा कसले गरिदेला अथवा सन्तान दिनुहोस् तिनको यस्तो प्रार्थना सुनि सिद्धि विनायकले आज्ञा भयो हे शिवभट्ट आजको सात दिनमा बिहान आई यसै गरी मेरो पूजा गर्नु र उसै बेला एउटी गाई आएर तिम्रो मुख हेरिरहनेछन् तिमीले पनि गाईको मुख हेरेर पूजा गर्नु अनि गाईले गोब्रयाउनेछन् त्यो गोबर भूमिमा खस्नु नपाउँदै हातले थापी घर लैजानु र तसलामा राखी त्यसमाथि तसलैले छोपिदिनु चार दिन भएपछि हेर्नु कन्या उत्पन्न हुनेछन् छोरो भने तिमीले पूर्वजन्ममा राखेका छैनौ पति विनायकको आज्ञा सुनि शिवभक्त ब्राह्मण र सती ब्राह्मणी दण्डवट प्रणाम गरी घर फर्के उता विनायक पनि अन्तर्ध्याहान हुनुभयो त्यसको आठ दिनपछि मङ्गलबार बिहानै समस्त पूजा सामग्री दुवै स्त्री पुरूष विनायकको मन्दिरमा गई पूजा गर्न लाग्दा एउटी गाई आएर हेरिरहन् अनि शिवभक्टले विनायकको पूजा सकेर गाईको पनि पूजा गरे तब गाईले गोब्राईन, र शिव भक्तले गोबर भूमिमा खस्न नपाउँदै हातमा थापेर विनायकलाई धन्यवाद प्रणाम गरी अनि गोबर तसलामा राखी माथिबाट तसलाईले छोपिदिए चार दिन भयो र माथिको तसला झिकी हेर्दा कन्या उत्पन्न भइरहेकी देखे कस्ति कन्या भने मध्यकालका सूर्य जस्तै तेज भएकी पूर्णचन्द्र जस्तै मुखमण्डल भए कि बासुकी नाग झैँ हात पाउ र बाघको जस्तै कमर भएकी सावित्रीका जस्तै पैँताला भए कि त्यस्तै परमसुन्दरी कन्या देखेर शिवभट्ट र साथी अत्यन्त हर्षित भए तसलाबाट झिकेर निदान गरी पाले त्यस बालिकालाई खाना दुध भएन र फेरि सिद्ध विनायकको मन्दिरमा गई पूजा गरे अनि गणनाथ प्रसन्न भए हे शिवभट्ट ब्राह्मण हे सती ब्राह्मणी के भन्ने इच्छा छ भन यस्तो आज्ञा भएको सुनि शिवट्ट विन्ती गर्दछन् हे गणनाथ हजुरको कृपाले सन्तान पाए तर त्यस बालिकालाई खाना दुध भएन त्यही विन्ती गर्न आएको हुँ यति सुनेर त्यस बालिकालाई दुध दिए जाऊ भनेर विनायक अन्तर्ध्यान हुनुभयो अनि सतीले आफ्ना स्तन निचोरी हेर्दा दुध आयो र त्यस बालिकालाई खाना दिई बढाइन् जस्तै सीताजी उत्पन्न हुँदा राजा जनकलाई आनन्द भए थियो त्यस्तै ती बालिका उत्पन्न हुँदा शिवभट्ट भट्ट र सतीलाई आनन्द भयो त्यसपछि योग्य ब्राह्मणहरू डाकी नामाकरण संस्कार गराए ती ब्राह्मणहरूले भने हे शिव गाईको गोबरबाट उत्पन्न भएकी हुनाले यी बालिकाको नाम गोमा भयो र यी बालिका भाग्यमानी हुनेछन् सम्पूर्ण लोकले सम्मान गर्नेछन् यति ब्राह्मणहरूले भविष्यवाणी गरेपछि शिव भट्टले भोजन र दक्षिणा दि विदा गरे अगन्तुक सबै ब्राह्मणहरू आफ्ना आश्रममा गए त्यसपछि ती गोमा नामकी कन्या शुक्ल पक्षका चन्द्रमा झ प्रतिदिन बढेर पाँच वर्ष कि भइन् अनि शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीले एक दिन कन्यालाई भने हे पुत्री हामी गंगा स्नान गरेर आउँछौ तिमी पूजाको निम्ति अक्षता केलाइ राखे भने कराहाएर दुवै दम्पति नित्य गंगा स्नान गरेर हरिहरको पूजा गरी सुवर्ण आदि नाना द्रव्य दान गरेर आउँथे त्यही क्रमले दान गर्दा गर्दा अमरावती थर्क्यो देवराज डराई समस्त देवता साथमाले कैलाशमा श्री महादेव कहाँ गएर विन्ती गरे हे ईश्वर मर्त्य मण्डलको दक्षिण भागमा एउटा पुर भन्ने नगर छ त्यहाँ शिववट्ट नामका ब्राह्मण र सती नामकी तिनकी पतिव्रता त्री छन् ती दबाई स्त्री पुरूषले हजुरका पुत्र सिद्धि विनायकको सेवा गरेर विनायक खुसी भए असंख्य सम्पत्ति दिए ती शिवट्टले सम्पत्ति पाएपछि नित्य गंगा स्नान गरेर हरिहरको पूजा गरी सुदिना द्रव्य दान गर्नाले अमरावती थर्कियो हे सम्भव म अरू पनि विन्ती गर्दछु ती शिवटले सम्पत्ति पाएपछि सन्तान भएनन् भनेर फेरि विनायकको सेवा गरे तब गणेश खुसी भएर सकल लक्षणले युक्त परम सुन्दरी कन्या पनि वरदान दिनुभयो हे प्रभु हामीहरूको रक्षा गरिबस् हजुरले रक्षा नगरे अमरावतीबाट मैले चुत हुनुपर्नेछ यति इन्द्रको प्रार्थना सुनि महादेव आज्ञा न्द्र नड रा रक्षा गर्नेछु अब अमरावती जाऊ शिवजीको आज्ञा सुनि दण्डवत प्रणाम गरी सुरज अमरावती फर्के त्यसपछि महादेवले भिक्षुक रूप धारण गरी देवताको रक्षाको निम्ति जटाको मुकुट बनाए बायाँ हातमा त्रिशूल र दायाँ हातमा डमरुली भस्मलेपन गरी शिवभट्ट ब्राह्मणको घर पुगी भिजा माग्नुभयो गोमा आफ्ना पिताको पूजाका लागि अक्षता केलाइरहेकी थिइन् निकै बेर पछि हे भिच्छुक मेरा मातापिता गंगा स्नान गर्न गएका छन् म अक्षता केलाउँदैछु एकैछिन पर्ख भिक्षा दिने अरू कोही छैनन् यति भनेर रा पर्खाइराखिन् अनि अक्षता केलाइसकेर भिक्षा लिई भिच्छुक रूप श्री महादेव छेउ आई हे भिक्षुक मेरा मातापिता घरमा छैनन् म अक्षता केलाउँदै थिएँ त्यसै कारण विलम्ब भयो भा दुःख नमान भिक्षा ल्याऊ भनिन् गोमाको यति कुरा सुनि भिक्षुक रूप महादेव भन्नुहुन्छ हे ब्राह्मणी यतिका बेर पर्खाए अब भिक्षा दिन म त्यो भिक्षा लिन्न दिने भए तेरा पिताको पूजा गर्न केलाई राखेको अक्षता दे यति भिक्षुक रूप महादेवको वचन सुनि गोमाले लिने भए भिक्षा ल्याऊ नलिने भए अक्षता त दिने होइन भनिन् गोमाको यस्तो वचन सुनि रिसाएका महादेवले भने हे पापिष्ट ब्राह्मणी तैँले अहंकार गरेर मलाई भिक्षा दिनस् अथवा तँलाई श्राप दिन्छु तँ सात वर्ष कि हुँदा वर्षको बुढोसित विवाह होस् फेरि तेरा मातापिताले महाकाष्ट सही सिद्धिविनायक सेवा गरेर पाएको सबै सम्पत्ति पनि नाश होस् फेरि तँलाई पनि अनेक दुख आइपरोस् फेरि तेरा मातापिता पनि चाँडै नै मरिजाउन् यति चार थोक तलाई श्राप दिई यति भनी त्यो भिच्या पनि नली त्यहाँबाट अन्तर्ध्यान भई कैलाश पुग्दा भए यति श्री स्कन्दपुराण केदार खण्डे माग महात्मे कुमार अगस्त सम्बादे श्री स्वस्तानी परमेश्वरी व्रतकथाम गोम श्राप प्राप्तिनाम एक विश्व अध्याय